पोथी बोलाउने ए तिम्रो लागि सानो मैभो टोलाउने ढुकुरको ढुकुरको गर्दै भने ढुकुरले पोथी बोलाउने त्यो तिम्रो लागि सानो मैभो टोलाउने मेरो दिल खाली यो संसारै जाली मौरी छी लाई घोड़ा मायालाई मेरो दिल खाली सधाली नीम ले सारा संसार चौपट ए मेरो मोटो यति बेला के घरको भोला मेरो मोटो गोटो बुरा यति बेला के घरको भोला मेरो मोटो गोटो बुरा यदि बेला के घरको भोला पारेको पानी थाहा हुन् भान सुनिद लाउँदै लाउन सानोको त्यो भोले सुन्नलाई न पाइ तिम्रै पिराली बेच्दै जान्छ रात पारेको पानी थाहा हुन मलाई त गीत छु भान सुनिद लाउँदै लाउन सानोको त्यो भोले सुन्नलाई न पाइ त शि शङ्कर भोला ए मेरो मायाम्बा बसँग खोल्ना बोल्ला दिको ढोकाको सफल दिलामा मायाम्बा ससँग तिमी साँचो भन्ग देऊ यो तिम्रै मायाले यो मोटो चल्छ सक्थे र तिमी साँचो डेरा गाछु म भगवान् साङ्गा लग देऊ यो हाम्रो खुसीलाई लुटे शिव शङ्कर बोला ए मेरो मोटो के धमा आँखामा गलधाडी माथुरिया गलामा बसाउको दिनको खेल गरेर सुस्तरी आँखामा गाजल गाडीमा छुरी या गलामा हार बल्ब बसा तिजाको दिन त जानु ख्याल गरेर सुस्तरी मन्दिर ए यति बेला के गर्नेको हो ए मेरो मोटर को टुक्रै ए यति बेला के गर्नेको हो ए मेरो मोटर को टुक्रै ए यति बेला के गर्नेको हो बोलाउने तिम्रो लागि सयानो मैको बोलाउने खानी हुँदैन होला मायामा कसैलाई काखानी कसैलाई पाखानी मेरी सानोलाई लु कहिल्यैनी नलागो सतुर खानी ओम शिवासर होला मेरो मोटो घोटो बुरा यति बेला के गाडीको गोला मेरो मोटो घोटो बुरा यति बेला के गाडीको गोला मेरो मोटो घोटो बुरा यति बेला के गाडीको गोला